संसदीय प्रतिनिधिमण्डलका केही यात्रा अन्तर्व्यवस्थापिका सङ्घको सम्मेलन विश्वका सांसदहरूको अन्तर्राष्ट्रिय संस्था अन्तर्व्यवस्थापिका सङ्घ आइपियूको सम्मेलन दक्षिण अमेरिकाको चिलीको सान्टियागोमा हुने भयो नेपालको संसदको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष बेनीबहादुर कार्कीको नेतृत्वमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री तारानाथ राणाभाट र संसदका महासचिव जीवनलाल सत्यालको प्रतिनिधिमण्डल त्यस आन्दोलनमा भाग लिन जाने संसदले निर्णय गर्यो दुई हजार छयालिसको जनआन्दोलनपछि स्थापना भएको संसदले पटक त्यस्तो बैठकमा भाग लिन लागिरहेको थियो हामी चिलीका लागि बैठकमा एकरात बसेर भोलिपल्ट अमेरिकातर्फ उड्यौँ अमेरिकाको सान फ्रान्सिस्कोमा पुग्दा एउटा घटना भयो संसदका महासचिव जीवनलाल सत्यालसँग धेरै पटक विदेश गइसकेको अनुभव थियो तर हामी सांसदका रूपमा पहिलोपटक गएका थियौँ टिकट लगायत सबै व्यवस्था जीवनलालजीले गरेका थिए उनी यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर हामीलाई सिकाउने गर्थे सान फ्रान्सिस्कोमा एक दिन बस्ने र भोलिपल्ट चिलीको सान्टियागो जाने टिकट थियो हामीले सान फ्रान्सिस्को एक सामान्य होटलमा बस्ने व्यवस्था मिलाइएको रहेछ जीवनलालजी त्यो होटल हो कि होइन भने होटलको छेउमा ट्याक्सीबाट ओर्लेर फुटपाथमा ब्रिफकेस राखेँ होटलमा पस्नुभयो हामी भने आफ्नै सूर्य झोला लिएर होटलमा बस्यौँ होटल त्यहीँ रहेछ आफ्नै कोठामा बस्यौँ एकछिनपछि त जीवनलाल हस्याङ फस्याङ गर्दै आफ्नो झोला खोज्न थाल्नु कति खोज्दा पनि उहाँको ब्रिफखेस पाइएन जीवनलालले फुटपाथमा छोडेको ब्रिफखेस त कसैले टिपेर लगिसकेछ त्यही ब्रिफकेसमा उनको पासपोर्ट टिकट र पैसा रहेछ अब समस्या पर्यो त्यहाँ नेपालका अवैतिक वाणिज्य दूत रहेछन् उनलाई बोलायौँ प्रहरीलाई भन्यौँ धेरै प्रयत्न गर्दा पनि झोला भेटिएन एयरलाइन्ससँग कुरा गरेको कु ऊ टिकट नभई उड्न दिन्न भन्छ तत्कालीन शाही नेपाल वायुसेवा निगमले निकै कोसिस गर्यो अमेरिकाको एयरलाइन्सलाई भन्यो केही सिप नलागेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरेलालाई फोन गर्यौँ नेपाल सरकार र अमेरिकी सरकार सरकारबीच कुरा भएर नेपाल सरकार जमानत बसेपछि जीवनलालको ट्राभलिङ डकुमेन्ट बनाएर समस्या समाधान गरियो म सबैलाई भन्ने गर्छु विदेश यात्रा गर्दा पासपोर्ट टिकट र आफूले बोकेको पैसा आफूसँगै हुनुपर्छ सान्फ्रान्सिस्कोमा एकदिन बस्दा पर्यटक बसबाट दिनभर घुम्यौँ अमेरिकीहरू पनि निकै घुम्दा रहेछन् त्यस हामीबाहेक मा अमेरिकी मात्र थिए सान्फ्रान्सिस्को सहर निकै राम्रो लाग्यो बेलुकी कुखाना त्यहाँको चिनिया रेस्टुराँटमा खायौँ भोलिपल्ट सान्टियागोका लागि उड्यौँ अन्तर्व्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिएको मेरो पहिलो पटक थियो त्यहाँ नेपालको प्रतिनिधिमण्डलको नेताका रूपमा बेनीबहादुर कार्कीले बोल्नुभयो तारानाथजी र मैले छलफलका एजेन्डाहरूमा पोल्यौँ त्यस कार्यक्रममा विश्वभरबाट आएका सांसदहरूसँग भेट भयो चिया नास्ता र खाना खाने बेलामा अनौपचारिक कुराकानी हुन्थ्यो अन्तर्व्यवस्थापिकाको सम्मेलनमा प्राय अनुभवी सांसदहरू नै आउँदो रहेछन् मैले बेलायत र फ्रान्सका सांसदहरूसँग कुरा गर्दा उनीहरूले दस बाह्र वर्षदेखि यो सम्मेलनमा लगातार भाग लिँदै आएका रहेछन् त्यहाँ भेट हुने सांसदहरूसँगको अन्तर्सम्वादमा धेरै फाइदा हुँदो रहेछ त्यहाँका सांसद मार्फत प्रभाव पार्न सकिँदो रहेछ विभिन्न देशहरूसँगको सम्बन्ध बलियो पार्न सकिने रहेछ अन्तर्व्यवस्थापिका सङ्घको सम्मेलनमा दुर्गामी महत्त्व राख्दो रहेछ प्रधानमन्त्री हुनुअघि अटल बिहारी बाजपेयीले भारतका तर्फबाट धेरै पटक अन्तर्व्यवस्थापिकामा प्रतिनिधित्व गर्नुभएको रहेछ विशेष गरी खारिएका अनुभवी सांसदहरूलाई अन्तर्व्यवस्थापिकाको सम्मेलनमा पठाउने चलन रहेछ हामीले पनि यस्तो व्यवस्था गर्न सके राम्रो हुन्थ्यो भारत र पाकिस्तानका प्रतिनिधिमण्डलले हामीलाई निकै आत्मीय व्यवहार गरे भारतका सभामुख शिवराज पाटिलले तपाईँहरू कहाँ बस्नुभएको छ यहाँ तपाईँको राजदूतावास छैन अप्ठ्यारो नमान्नुहोस् भन्नुहोस् म व्यवस्था गर्छु भने हामीले एउटा होटलमा बस्ने व्यवस्था गरेका छौँ धन्यवाद भन्यो हामी बस्ने होटल साह्रै महँगो थियो त्यहाँका होटल निकै महँगा रहेछन् हामी नेपाली प्रतिनिधिहरूलाई सरकारले दिएको पैसाले नपुग्ने जिन्तेन तेन गुजारा गर्नुपर्ने अवस्था थियो तर भारतीय सांसदहरू राम्रो होटलमा नबस्ने र खानामा पनि किफायत गरी पैसा बचाउने गर्दा रहेछन् यसले गर्दा भारत सरकारले आफ्नो प्रतिष्ठामा आँच आउनेदेखि अन्तर्व्यवस्थापिका सङ्घको सम्मेलन जस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विदेश भारतका सांसदहरूलाई त्यहाँस्थित राजदूतावास मार्फत मर्यादा अनुरूप आफ्नो होटलमा बस्ने व्यवस्था मिलाउँदो रहेछ चिल्लीमा भर्खरै सैनिक शासन अन्त्य भएको थियो त्यहाँका राष्ट्रपतिले राम्रो भोज दिए त्यस भोजमा हामीसँग तस्वेर खिचाए भोजमा ठाउँ ठाउँमा समुन्द्रबाट निकालेका ठुला माछाहरू उसिरेर राखिएको थियो प्लेट लिएर गयो आफूले खाने चोकटा काटेर ल्यायो खायो अन्तर्व्यवस्थापिकाको सम्मेलन सकिएपछि हामी चिल्लीको सान्टियागो घुम्यौँ प्रतिष्ठित साहित्यकार अर्नेस्ट हमिङवेको निवास हेऱ्यौँ